यम ब्रह्मारुेन्दुद्रमरस्वी स्तव वेसा पदोक्रम पनिषद गायन्त यम समगा ध्यानावस्थित मनसा पश्यन्त यम योगि यश्यन्त नदु सुगणाय तस्मै नम श्रीमत्न चर्चिज्वलफु सुकम्बरा मल्लिका मालाङ्कृतकुण्डला प्रवीलसन्मुक्ता बलिशो सर्वानदान पुस्तकधरा रुद्रक्षमालाकरा वाग्देवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुख करोति वाचालम् पङ्गु लभ्य गिरिम् वन्दे परमानन्द मानवम् नमो भगवत्यात तेजसे यस्म प्रसादा भक्ष्यामण कथाम नारायण नमस्क नरम्स नरोी सरस्वती व्यासम् मुदि यान्देन् तु सार धवला सुस्तावृता या वीणावण मन्डितकरा या पद्मासना च्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा पास्वती भगवति निशेष जाड्यपा का वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभा करोम सकल परस्मणा समार्पयाम अथ एक विशो अध्याग अगस्त मुनि त्यस्तै प्रकारले जब त्यहाँ बसेको निकै वर्ष बितिसक्यो तब एक दिन शिव शर्माले आफू रिष्टपुष्ट भएको देखेर घर सम्झि अब त्यहाँ कति बस्ने बरु घर जानु पर्यो भने विचार गरी शिव भट्ट र साथी कहाँ गई नगिचे भएर हे मातापिता तपाईँहरूको कृपाले कन्यादान पाइ म कृतार्थ भएँ म यहाँ आएर बसेको धेरै दिन भयो घरमा हेरचाह गर्ने कोही छैन आज्ञा दिएँ म घर जाने थिएँ ज्वाइँको यस्ता कुरा सुनि शिवट्ट भन्दछन् हे ज्वाइँ यो पनि तिम्रै घर हो हाम्रो कोपो पो छ र हामी पनि तिम्रै हौ सम्पत्ति पनि तिम्रै हो अत जान्छु नभन यति सुनेर शिव शर्मा भन्दछन् हे पिता एकपल्ट जान देऊ नरो घरको हेर विचार गरेर म बरु छिट्टै आउने छु मेरो पनि को छ र मातापिता सबै तिमी इष्टमित्र पनि तिमी हितु पनि तिमी गुरु र देवता पनि तिमी मन परेको खाना लाउन दिई पाल्ने यस्ता तिमीहरूलाई छोडेर म कहाँ जान सक्दछु यति आफ्ना स्वामीले पितासित कुरा गरेको सुनि गोमा ब्राह्मणीले भनिन् हे स्वामी कहीँ पनि जाने मन नगर तिमी जाने भए मलाई पनि साथीलाई जाऊ अन्यथा जान दिने छैन तिमी बिना म कसरी बस्न सक्दछु यति गमाले भनेको सुनि शिव शर्मा भन्दछन् हे स्त्री तिम्रो बाल अवस्था छ मसित जान सक्ने छैनौ किनभने हाम्रो घर निकै टाढा छ पहाड़ चढ्नु र अनेक दिन वनमा बास बस्नु पर्दछ फेरि वनमा अनेक जन्तुको डर हुन्छ तिमी आफ्नो इच्छामा बसेकी घरबाट कहिले ननिस्के कि भोक प्यासले कष्ट पाउले फेरि मेरो वृद्ध अवस्था छ बाटोमा कसैले दगा गरी तिमीलाई गरे हरण गरेर लैजाला यसकारण तिमी यही बस म घर गएर खबर बुझेर छिटै फर्किनेछु दुई महिना जति म आइपुग्नेछु दुई महिना भनेको कति हो र यति शिव शर्माले भनेको सुनि गोमा ब्राह्मणी भन्दैछिन् ए स्वामी तिमी दुई महिना भन्दछौ म तिमी नभई दुई घडी पनि बस्न सक्दिनँ फेरि शीत भोगले कष्ट पाउली पर्वत चढ्नु पर्दछ वनमा बाँस बस्नु पर्दछ नाना जन्तुको डर हुन्छ भनी भन्यो तिमीले दुःख पाए म पनि दुःख पाउनेछु जुन गति तिम्रो उही गति मेरो कस्तै भए पनि तिमीलाई पठाएर म यहाँ बस्न तयार छैन यदि मलाई छोडेर गयो भने म हत्या गरी मर्नेछु यति गोमाले भनेको सुनि शिव शर्माले उसो भए तिम्रा मातापितासित भएर आऊ भने अनि गोमाले मातापिता कहाँ गएर भने माता हे मातापिता म पनि मेरा स्वामीसित जान्छु विधा दिनुहोस् छोरीको यस्तो वचन सुनि शिवट्ट र सतीले भने हे पुत्री जान्छु नभन किनभने हाम्रो विधावस्था भयो छोरो भने पनि छोरी भने पनि तँ एउटी होस् तँ पनि नभए हामीलाई औँसीको राज जस्तै हुनेछ राम र सीता नहुँदा राजा दशरथको प्राण गए जस्तै हाम्रो पनि हुनेछ अथवा हाम्रो सेवा र सम्पत्तिको सुरक्षा गरेर यहीँ बस तेरा स्वामीलाई जानदै बरू ऊ पनि दुई महिना आउँछु भन्दैछ यति मातापिताको वचन स्वामी गोमा ब्राह्मणी भन्दैछिन् हे मातापिता नारी जातिका निम्ति सम्पूर्ण तीर्थ वर्त दान धर्म त्यसका पुरुष नै हुन्छन् सम्पूर्ण शास्त्र पुराण तपाईँहरूले हेर्नु देख्नु भएकै छ म के भनौँ पुरुष भएसम्म नारीले कुनै तीर्थ व्रत दान धर्म गर्नु पर्दैन नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छ पतिसित द्रोह गरे गोही हुन्छ पुरुषको वचन नमाने पापिनी हुन्छ लोग्नेदेखि लुकाएर खाए कुकुरनी हुन्छ यसै कारण मलाई नरोकी साथै जाने बिदा दिनुहोस् विशेष मेरा पुरुष वृद्ध छन् बाटोमा म नभए तिनको रक्षा को गर्ला फेरि संसारमा कसैका पनि बड़े छोरी माइत बस्दैनन् बरु फेरि चाँडै आउने छु यति गोमाले भनेपछि शिव भट्ट र सतीले भने हे गोमा त्यसो भए हामी के भनौँ जा भने आँखाबाट आँसु बगाए नाना वस्त्र अलङ्कार पहिराई प्रशस्त सम्पत्ति समेत दिई डोलीमा बसारी नगरको बाहिरसम्म पुर्याउन गए बाटोमा राम्ररी लैजानु भनी डोलेहरूलाई अर्याए शिव भट्टले गोमासित भनिन् हामीलाई नबिर्सी चाँडै आउनु गोमाका साथीहरूले पनि त्यसै भने अनि गोमा डोलीबाट ओर्ली बाबा महातारीलाई प्रणाम गरेर सबै साथीहरूलाई पनि बसाई भनेर सबैसित विदा भई फेरि डोली चढेर त्यहीँबाट हिँड्दी भइन् यी श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वर व्रत कथाय शिव शर्मा स्वगृहको मनोनाम एका